धारा पैस्रहरूको प्रतिवेदन एक सम्बन्धित पक्ष राष्ट्रहरूका लागि प्रस्तुत महासन्धि लागले दुई वर्षभित्र प्रत्येक पक्ष राष्ट्रले यस महासन्धि अन्तर्गतका आफ्ना जिम्मेवारीहरू पुरा गर्न अवलम्बन गरेका उपायहरू तथा त्यस सम्बन्धमा हासिल गरेको प्रगति सम्बन्धी विस्तृत प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको महासचिव मार्फत समिति समक्ष पेश गर्नेछन्हरूले तत्पश्चात कम्तीमा प्रत्येक चार वर्षमा र समितिले अनुरोध गरेको जुनसुकै वखत पछिल्ला प्रतिवेदनहरू पेश गर्नुपर्ने समिति समक्ष विस्तृत प्रारम्भिक प्रतिवेदन पेश गरेको पक्ष राष्ट्रले आफ्नो पछिल्ला प्रतिवेदनहरुमा अगाडि नै उपलब्ध गराइएका जानकारीहरू दोहोर्याउन आवश्यक हुनेछैन त्यसरी समिति समक्ष पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गर्दा सो कार्य खुल्ला र पारदर्शी तवरले गर्नेतर्फ ध्यान दिन तथा प्रस्तुत महासन्धिको धारा चारको उपधारा तीनमा गरिएको व्यवस्थामा उचित ध्यान पुर्याउन पक्ष राष्ट्रहरूलाई आह्वान गरिन्छ 5. प्रस्तुत महासन्धि अन्तर्गतका जिम्मेवारीहरू निर्वाह गर्ने मात्रा प्रभाव पार्ने तत्त्वहरू र कठिनाइहरूको बारेमा प्रतिवेदनहरूले औल्याउन सक्नेछन्